हार्दिक स्वागत एवं सन्ध्याकाली नमस्कार कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोताभित्रहरूमा प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेटी अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लुडब्लु मा डट रेडियो अर्पण डट कममा लगन गरेर तपाईँ सुनिरहनु भएको छ कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलामा उपस्थित भइसकेका श्रोत बाईसँग हामी कुराकानी गर्छौँ सँगै समद्र लोकधोरी आवाजहरू पनि तपाईँको माझमा प्रस्तुत हुनेछन् सात तिस बजीसम्मको यो बिचमा रहने श्रोत बाई पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य अनि शून्य छपन्न पाँच बाटो हो र आज विशेष गरी नयाँ वर्ष के कसरी मनाउनु भयो र कतिको रमाइलो हर्ष र उल्लासका साथ मनाउनु भयो होला त्यसो त सबैलाई शुभकामना पनि दिन चाहन्छु नयाँ वर्ष दुई सत्तरी सालको यो सुखद उपलक्ष्यमा आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र बेच्नु हो अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री म तपाईँकी साथी सूर्य ढकाल रहिरहेको छु टेलिफोन लाइनमा कोही मित्र आइसकेको छुनजी खाना भइसक्यो भाको आ, अब आ, खाना भयो नयाँ वर्षको सुरुवाती दिन होइन कतातिर जियो अहिले अहिले भरतपुरबाट सम्झिनु भएको छ हामीलाई सबैलाई शुभकामना सुनाइदिनु होला नयाँ वर्षको है हजुर तपाईँ पनि शुभकामना सन्देश सँगसँगै अथवा सबै साथीहरूलाई शुभकामना दिन चाहनुहुन्छ र एउटा आवाज पत्नी बज्नेछ कस कसलाई सुनाउनु आउँछ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुभाष दाईलाई अनि त्यहाँबाट मन मनगाउने फ्रेन्डसँग रमेश सङ्गल र हिरान्टीलाई पनि ह्याप्पी नियर भन्न चाहन्छु र साथसाथै माउन्ट एभरेस्ट तथा आदर्श मरङ सम्पूर्ण भाइ तथा स्टाफहरू मेरो घर परे बुवा मम्मी भान्जा दिदी हुन्छ बदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ मैले भन्दै पर्दैन अहिलेलाई बदन अधिकारीको सहभागिता चोइनपुरको साथी हो हाल भरतपुरबाट हामीलाई सम्झिनुभयो कार्यक्रम अर्प शुभ साँचको व्यवसायमा छु फेरि पनि कोही मित्र आइसकेको सेरा मिल्दैछ को हुनुहुन्छ उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ वर्षको सुरुवाती कसरी कसरी के साथीहरूसँग यताउता एक आपसमा रमाइलो गरेर जिउस बिताउने प्रयत्न चाहिँ गर्नुभयो र बित्यो पनि होइन एकदमैता साटा साट गर्यो भने त हजुर रमेशजी दुई हजार सत्तरी सालमा अपुरा रहेका र अधुरा रहेका ती सबै साहना र तपाईँले आँटेका कामहरू सत्तरी सालमा पुरा हुन हाम्रो तर्फबाट धेरै धेरै शुभकामना रहन्छ है हजुरलाई पनि मेरो तर्फबाट कार्यक्रमेशथीहरूलाई शुभकामना दिन चाहनुहुन्छ कस कसलाई सुनाउनुहुन्छ सर्वप्रथम त हजुरलाई अनि बिष्णु दादालाई अनि त्यसपछि मेरो निजगढ हुनुभएका मम्मी ड्याडीलाई चाहिँ म चाहिँ घरमा आउनु नपाएको कारणले धेरै मलाई धेरै दुःखी छु र खोइ फोन पनि गर्नु भनेर चाहिँ हजुरहरूलाई फोन किन फोन गर्दा पनि फोन लागेन अनि फोन किन नम्बर थाहा नभएर हो कि भन्न चाहन्छु बाबा मम्मीलाई अनि त्यहाँ चाहिँ म बाबा रमेशजी हामी सुन्दैछौँ बाबा मम्मीलाई किन आजको दिन पनि फोन लागेन किन फोन पनि गर्नु भएन किनभने कति फोन हेर्न पनि लागेन एकचोटि ट्राई गर्नु मैले धेरैचोटि नम्बर छोडिसकेको छु या मार्फत मेरो नम्बर थाहा नपाएर बाबा मम्मीले फेरि फेरि एकचोटि बाबा मम्मीलाई मेरो नम्बर भन्न चाहन्छु कि उनासाठी बाहन्न सन्ताउन्नमा फोन गर्नु चाहिँ एकचोटि आग्रह गर्नु चाहिँ तुरन्तै फोन गरिहाल्नु भनेर गर्न लगाउन चाहन्छु र अन्ठानब्बे पैँतालिस उनासाठी बाहन्न सन्ताउन्नमा फोन गर्नुहोला भन्नु आग्रह गर्न र मेरो साथीहरूलाई सेतुलाल तामाङ सुन्दर तामाङ सोबहादुर छत्री र मलाई रमेश तिमी सिन्ह भने चिन्ने नचिन्ने सम्पूर्ण श्रोता लगाएर चाहिँ हेरेम सुनिरहनुभएका साथीहरूलाई तपाईँको घर परिवारले सुनिरहनु भएको छ भने घर छेउ नजिकै कसैले सुनिरहनु भएको छ भने तपाईँको त्यो सन्देश तपाईँको घरसम्म पुग्नेछु आशा राखौँ र विश्वास पनि गरौँ कार्यक्रममा सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेग्री सुटाउ नमस्ते रोमेशिल सेनाको सहभागिता चयनपुर भए सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो खुल्ला छ दुई हजार उनासत्तरीलाई हामी सबैले विदाई गरिसकेका छौँ क्यारी र दुई हजार सत्तरी साल प्रारम्भ भइसकेको छ कसरी रजियोस् दुई हजार अनसत्तरी सालमा अपुरा रहेका दबाईका सबैका कामहरू हुन सक्छन् केही चाहना इच्छाहरू दुई हजार सत्र सालमा पुरा हुन् हाम्रो तर्फबाट कामना पनि रहन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजले पनि आज केही समय एउटा शुभकामना आदान प्रदान कार्यक्रम विशेष कार्यक्रम पनि गरेको थियो र थुप्रै साथीहरूले एक आपसमा शुभकामना आदान प्रदान पनि गर्नुभएको थियो र बेला टेलिफोन लाइनमा कोही मित्र आइसक्नु भएको छ उहाँलाई पनि हाम्रो अर्पण परिवारको तर्फबाट पनि तपाईँलाई नयाँ वर्षको धेरै धेरै शुभकामना पनि रहन्छ कसरी रह्यो त नयाँ वर्षको सुरुवाती दिन आजको दिन शुभकामना साथै सँगै आफन्त जनै मित्र कसैलाई सँगसँगै एउटा आवाज गुन्जिसुकेको छ कस कसलाई सुनाउन हुन्छ सर्वप्रथम दर्जिनको लागि होइन अनि अर्को युनिटको लागि अनि मेरो घर परिवारको लागि अनि मेरो सानो मामा घरको लागि मेरो सापुङमा दाईको लागि अनि मेरो बाबाजाङ पर्वतमा हुनुहुन्छ मेरो रिलेटिभ रिलेटिभहरू उहाँहरूको लागि यहाँ टिचर दसैँ या नौ वर्षको शुभकामना दिन चाहन्छु होइन अनि म सुने जस्तो सहभागिताको लागि धन्यवाद फेरि पनि छुट्टै बेलामा शुभकामना रहन्छ तपाईँ सबैलाई सुवर्तको घर परिवारलाई सुनाइदिनुहोला हाम्रो तर्फबाट पनि रश... ल ठिक छ लिचा <laughs> कुराकानी गर्यो धन्यवाद बोल्न चाहन्छु फेरि पनि र छुट्यौँ अहिलेलाई नमस्ते सहभागिता प्रशाबाट मिको दियो भने स्टुडियोको टेलिफोन खुला गरिहाल्नुहोस् सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि सुन्ना छपन्न पाँच तिन सय तेत्तिस यति बेला एउटा अधिकारी अनि आवाजमा सुजीवको आवाज हो भने सृजना हो खबर अधिकारीको शब्द सृजना हो सूर्य ढेऊफानीको रजुन आवाजलाई आशिष म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो यति बेला तपाईँको लागि यो मनको पिरे मलाई मात्रै थाहा छ मोबाइल पनि फुटा लाउ झै के स्तैछ धेरै भयो तिमीलाई फोन हानेको व्यस्तको व्यस्तै छोबाइल तपाईँ आफ्नो प्रेमिकासँग कुरा गर्न चाहनुहुन्छ हजुर मित्र आज पैसा मोबाइलमा हालेसिन् अर्कैसँग बात गर्न थाले के भनौँ यस्तै छ धेरै भयो उनलाई फोन हानेको व्यस्तको व्यस्तै छ खमनाधिकारी अने बेष्णबाजुको आवाज हो लै सृजना हो खमा शब्द सृजना हो सूर्य अनि हानेको र केही पुरानो आवाज त्योभन्दा पनि केही रमाइलो फारक आवाज तपाईँको लागि राखिसकेका छौँ कार्यक्रममा पहिलो लोक धेरै आवाज कार्यक्रम अर्पण शुभ साँझ तपाईँ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनेर रहनु भएको छ त्यस्तै कार्यक्रममा आउन चाहनुहोस् भन्ने स्टुडियोको टेलिफोन खुल्ला छ तपाईँलाई डाल गर्नुपर्ने हुन्छ आजको श्रृङ्खलामा छौँ प्रतिकक्षबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री म सूर्य ढकाल रहिरहेको छु तपाईँको साथ पनि मिलिरहेको छ एकापसमा शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ र शुभकामना बाँड्न चाहनुहुन्छ भने पनि तपाईँ आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ उहाँलाई पनि स्वागत गरिहाल्छु यति क्रममा कहाँबाट कोही साथी आउनुहुन्छ हजुर नमस्ते सदीछा। सदीछा जी। ने, ने। हामी पनि आरामै छौँ त्यसो त यहाँलाई नयाँ वर्षको शुभकामना पनि रहन्छ सँगै सदिक्षाजीको पनि सबै चाहनाहरू इच्छाहरू जुन राख्नु भएको छ यो वर्षमा पुरा हुन सबै सफल कामना बस भनौँ न राम्रोसँग पढ्नुहोला शैक्षिक सफलताको कामना पनि रहन्छ सदिक्षा आजको दिन त्यसो त यो नयाँ वर्षको सुरुवाती दिन आजबाट प्रारम्भ भइसकेको छ कसरी बिताउनु भयो तत्तिकै रमाइलो गर्नुभयो जोस रमाएर बिताउनु भयो होइन भन्ने गरिन्छ कथा कथा सुरुवाती दिनको दिनमा रमायो होइन केही त्यस्तो राम्रो खालको कुराहरू आउँछ त्यही गर्यो भने पछाडिका दिनहरूमा पनि त्यस्तै खुसी र उमङ्ग छ रहेका हो आफन्त जनष्ठ मित्रहरूलाई पण्डित पनि राख्न सक्नुहुनेछ मायालुको बोली सुनिरहन मनलाउँछ मायालुको बोली पर्खिबस् अभय भेट्न भोलि आवाज बुझ्नेछ कसलाई अनि मेरो माइलो धेरै टाढा हुनुहुन्छ मन्जु कुन होला कार्यक्रमको अन्त्यमा हामी सम्भव त बजाउनेछौँ यो आवाजलाई है होला होला सुनि जब घर सुनितार्फबाट है सुनिता जी जको दिन कसरी व्यतीत गर्नुभयो कसरी बिताउने प्रयत्न गर्नुभयो शुभकामना रूपी शब्दहरू लेखेर पनि एउटा दिनै चलाउँछ होइन नयाँ ना। वर्षको यो अवसरमा विभिन्न भिजिटिङ कार्डहरूदेखि लिएर होइन अन्य कार्डहरू पनि सुन ग्रेटिङ कार्ड भन्ने गरिन्छ तिनीहरूमा चाहिँ शुभकामनाका शब्दहरू लेखेर पनि बाँड्ने गरिन्छ सुनिताजी आजै गरिकमाउने भाषा कोराको साथी हाल काठमाडौं महानगरपालिका उपनिशमजीको भाषा कोरातिर घर परिवारले पनि सुनिराहनु भएको छ अवश्य पनि विश्वास राख्नु छ चाहन्छु त्यसै वहाँहरुलाई शुभकामना अथवा एउटा आवाज गञ्चने छ सुनाउन चाहन सक्छ कसकोसलाई सुरु गर्न होला सर्वप्रथम हजुरलाई धन्यवाद अनि विशेष आलि अर्पण होल्युन्डिटलाई अनि कडरुमको विष्णुराजलाई धेरै धेरै विष्णुजतालाई असार मैले साथी सहभागिताको लागि टाढा भाइ पनि सम्झिनु भयो यसरी नै सम्झिँदै गर्नुहोला सुनिताको सहभागिता कुराको साथी हाल काठमाडौँबाट हामीलाई सम्झिनु भयो भनेको माध्यम हुँदै सुनेर साथ दिइरहनु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा छौँ प्रविधि कक्षबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभ सहयात्री म सूर्य ढकाल छु तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने सुन्ना छवन्न पाँच त्रिसठी तिन सय बत्तिस खुला छ यति बेला कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ हजुर नमस्ते प्रमिशा प्रमिशा शुभकामना केही भन्दै हुनुहुन्थ्यो यहाँले हो आज सबै घर परिवारदेखि लिएर साथी सबैसँग रमाइलो गर्नुभयो र आजको दिन त्यसरी बिताउनु भयो खाना भाको खाना खाना, खाना, था। था। था। <laughs> खाना हो तपाईँ खाइसक्नु भएको छ हामी कार्यक्रम सखाए पछाडि एउटा आवाज गुन्जिसकेको छ कस कसलाई सुनाउनु राजी खाँड अनि आवाजमा सुझेको आवाज हो मनो झुली मगरको र जुन आवाजलाई आशिष म्युजिक प्रालीबाट केही पहिला बजारमा लिएर आएको आवाज हो र अलिकति पुरानो आवाज पनि हो एक साथमा कुराकानी गर्नको लागि बेला भने तपाईँको लागि एक सातामा झुल्किन्छु एकदिन अरू बेला कहाँ जान्छु देख्दिन माया लुको भोलि सुनिरहन मनलाउँछ माया लुको भोलि पर्खी बस्छु भन्ज्याङमा जा एक नया बोली सुनी रन मना मयालू को बोली पार्खी बासू मंजाम बोली छुलर बोला कहा जा हजुर मित्र एकसामा झुल्किन्छु एकदिन अरू बेला कहाँ जान्छु देख्दिनँ माय आलुको बोली सुनिरहन मनलाउँछ माय आलुको बोली पर्खी बस्छु आउ आऊै भेट्न भोलि साँझमा निक्ले घरमा थापा था पाइहाल्छन् थापाएसे ओठी बास लाइ हाल्छन् माया लु बोली रामजी खाँड अनि वैष्णु माझीको आवाजमा सुजीवका आवाज हो कति विडाम बनाउँछ माया विरोधीका कुरा हाल्छन् माया एक आवासमा मनभित्र धेरै छ तर पनि घर परिवारबाट बाहिर निक्लाउँदाखेरि अलिकति ओठी बास लगाउँछन् यस्तै यस्तै बोल्दै थियो आवाजले मनोजुक्जाले मगरको लै शब्द सृजना हो भरिया आशिष म्युजिक प्रणालीबाट बजारमा आएको आवाज पनि हो कार्यक्रममा दोस्रो लोकधरी आवाजकै विषय सुकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको यो विषयमा सौ त भाइसँगै वहालाई नमस्ते नमस्ते दादा साथीहरू पनि के भन्नुभयो म अलिकति जिउ कार्यक्रममा निरन्तर रूपमा उपस्थित भएको छु होइन तर पनि कहिले कहाँ अलिकति व्यस्त रहेछ त्यसैले पनि हुनसक्छ खर सुनिल चाहिँ शुभकामना तपाईँले दिइसक्नु भएको छ र हामी पनि दिइसकेका छौँ है र आजको दिन कसरी बिताउनु भयो त एउटा नयाँ वर्षको यो आजको दिनबाट प्रारम्भ भइसकेको छ होइन कति अब सुलजी कार्यक्रम भएको छ अरू साथीहरूलाई शुभकामना दिन चाहनुहुन्छ अनि जोन्द्र सरलाई आरपी केसलाई शान्ति म्याडमलाई हेमरा सरलाई गोपाल सरलाई विश्वरलाई ममता दिदीलाई बिमला बहिनीलाई ल लास्टमा गएर सुनिदिएको भन्ने चिन्न सम्पूर्ण साथीहरूलाई र स्वटा स्कुलबाट जिलाएको पास हुने सम्पूर्ण भाइ बहिनीहरूलाई दुई हजार सत्तरी सालको ह्याप्पी नियर र लास्टमा गएर मेरो प्यारी रोशनीलाई दुई सालको ह्याप्पी नियर भन्नु थाल्छ हुन्छ सुनिलजी सबैलाई शुभकामना दिइसक्नु भएको छ हाम्रो तर्फबाट पनि तपाईँ सम्पूर्णको साथीहरूलाई शुभकामना सुनाइदिनुहोला भन्न चाहन्छौँ अन्तैसम्म सुनिल साथ दिनुहोला यसरी नै समृद्धि गर्नुहोला यो माया सदैव रोइरहनेछ जसरी दुई सालमै यहाँले माया देखाउनुभयो त्यसरी नै सत्तरी सालभरि पनि यहाँको माया हामी पाउनेछौँ अहिलेलाई भने छुट्यौँ सुनिलजी नमस्ते नमस्ते जाग सुनिल भिकाको सहभागीता कुराको बाट 65332 र 33 को दुईटा बाटो खुला छ फेरी पनि कोइ मित्र आइ सक्नु भएको छ उहाँसँग पनि कुरा खाने ग्रह हालसो हजुर नमस्ते हजुर कहा नमस्ते कहाँबाट कसको आवाज होला हजुर म यो स्वइनपुर साइनेग आसेवडा लक्सपुरबाट लक्समड क12 हजुर लक्समड जी आरएम फोन होछ आजर साथीहरूसँग शुभकामना आदान प्रदान गर्ने यसरी नै बिते भनौँ आजको दिन हजुर कार्यक्रममा आउनुभएको छ र सबैजना आफ्नो आफन्तजना इष्टमित्र होइन साथी सङ्गीहरूलाई पनि शुभकामना दिन सक्नुहुन्छ कार्यक्रम मार्फत त्यसो त अन्त्यमा एउटा आवाज हामी बुझाएर छानेछौँ कस कसलाई सुनाउनुहुन्छ हजुर सर्वप्रथम त मेरो अब घर परिवार भनौँ विरोधमा बस्नुहुने मम्मी बाबा दाजुभाइहरू होइन अनि यहाँ अब हुने साथीहरू भयो अब रमेश भयो अब सेतुलाल भयो अनि त्यस बाद्रो भयो र अनि यहाँ स्कुलमा पढ्नु हुने एकजना बहिनी हुनुहुन्छ प्रसाद सलिना भण्डारी र घर परिवारलाई नयाँ वर्ष दुई हजार सत्तरी सालको हेप्पी नियरको एकदम एक शुभकामना दिन चाहन्छु र अन्तमा मलाई चिन्नुहुने नचिन्नुहुने यहाँ सम्पूर्ण र फोन लगाएर लाग्नुभयो या फोन लाउन कोसिस गरिरहनु भएको र सुनिरहनु भएको छोजाहरूलाई एकदम दुई हजार सत्तरी सालको हेप्पी भन्न चाहन्छु हुन्छ लक्ष्मजी अन्त्यमा छौँ सहभागिताको लागि धन्यवाद अहिलेलाई भेटा गरे सुटाउ नमस्ते लक्ष्मण कठवालको सहभागिता मिलेको हो अब भने अन्त्य अन्त्यमा चौधसँग कुराकानी गर्न सक्दैनौँ क्यारी त्यसो त दुई हजार उन सालमा जसरी यहाँको माया दर्शिएको थियो र यहाँको माया हामी पाइरहेका छौँ र जसरी माया पाउने क्रममा हामी छौँ र यो दुई सालमा पनि माया यसरी नै पाउनेछौँ अझ त्योभन्दा बढी पाउने हरास पनि गर्न चाहन्छौँ न हर्सको सबैलाई शुभकामना देऊ अझै मायाका सौगातहरू होइन सबै हर्ष र उल्लासका साथ तपाईँको दिन बितोस् र आगामी वर्ष बितोस् पनि भन्न चाहन्छु र सबैलाई फेरि पनि नयाँ वर्ष दुई हजार सत्तरी सालको धेरै धेरै शुभकामना पनि रहन्छ अन्तिमा प्लेस्टमेन्टमा गुन्जिसकेको छ यो आवाज एकजना साथीले आफ्नो रोचाइमा भर्नुभएको आवाज डाँडी विश्वरी अरू बानी राम्रो छ मेरी सानोको एउटा बानी सुधार चाँडै रिसाउने आफ्नो मायालुलाई धेरै रिसाउनुहुन्न भनेर सम्झाउँदै गरेका कुराकानी गीत सङ्गीतमा सर्जित छन् यो आवाज नभएको लागि सार्दिक कार्यक्रमबाट हामी छुट्नुपर्ने बेला भइसकेको छ तर त्योभन्दा पहिला कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद भोल्न चाहन्छु अनि नयाँ वर्षको शुभकामना पनि सँगै सहभागिता रह्यो भदन अधिकारी रमेश तेमेलसेना लैजा त्यसै गरी सुनिता प्रमि प्रयासमा हुने सँगै धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र विष्णुलाई पृष्ठभूमिमा गुन्जिरहेको यो आवाज तपाईँको लागि सार्दिक कार्यक्रम अर्पण शुभ आजको यो अर्पण शुभ सहयात्री मसुरी ढकाल पनि अझै लिन चाहन्छु पानी पिया डाड़ी सामू बानी राो मेरी सामू को एवटा बी सुधार चाड़े रिश छिन मेरी सौ छिरी मीशाओ दाड़े अरु बानी मेरी सामू को एटा बी सुड़े रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा नव सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति